Bye. <laughs> परे भनेमा रुने भन्दा रमाउने धेरै छन् यतिकैमा मे भनेमा पृष्ठभूमिमा गुन्जिरहेको यो सुमधुर आवाजसँगै नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझन्कारमा प्रविधि कक्षका आत्मीय मित्र रिजन अनि मसु तपाईँको साथमा रामु आचार्य तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो भएको छ र रेडियो अर्पण एक मेगाहर्जको ध्वनि तरङ्गमा हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म लोक सङ्गीत तर्फ लोक साहित्यतर्फ समर्पित कार्यक्रम लोकझन्कारको बसाई तपाईँले सुन्दै आइरहनु भएको छ हरेक दिन हामी आउने गर्दछौँ नेपाली लोक संस्कृति जसलाई जगेर्न अनि प्रवर्धन गर्नका लागि रेडियो अर्पण कोहकिलो कदम कारक्रम लोकझनकार को युवसाई तई सुनी कार्यक्रम लोकझन्कारमा हरेक दिन जसो फरक कुराहरू हामी उठाउने गर्दछौँ र कहिले कलाकार मित्रहरूसँग कुराकानी कहिले पुराना गीतहरूका बारेमा जानकारी त यस्तै यस्तैमा कार्यक्रमको साता गर्दछ र आजको यो बुधबार व्यवसाय कलाकारसँग कुराकानी गर्ने बसाइ हो त्यहाँभन्दा अगाडि जानकारी गराउँ तपाईँ यति सबैका लागि सधैँका लागि रेडियोहरू पनि एक सय चार थुप्रो पाँच विश्वको जुनसुकै कुनामा रहेर पनि आ, रेडियो अर्पण डट कम डट एनपी मार्फत यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ बुधबारको बसाई कलाकार मित्रहरूसँग कुराकानी गर्ने बसाइ हो र कलाकार मित्रका सिर्जनाका कुराहरू साथमा कलाकार मित्रले गर्नुपरेका सङ्घर्षका कुरा साथमा व्यक्तिगत जिन्दगीका कुरा हामी आजको यो बसाइमा गर्ने गर्दछौँ कर र आज तपाईँले यो पृष्ठभूमिमा आवाज सुनिरहनु भएको छ पुरुषोत्तमले उपाने अनि बिमा कुमारी दुराको आवाज मा भुमरीमा परे भनेमा रुनेभन्दा रमाउने धेरै छन् यतिकैमा मरे भने इसमधुर भा इसम शब्द संरचना हो लय तथा शब्द संकलन शिव सुवेदी ने शिव सुवेदी निकल लागू समयदी लोकसंगीत में क्रियाशील होशेषता वहां, वहां ने जो भाका बजार में लो भाका ने अत्याधिक श्रोता बटुने सा। दर्शक साथने सा। इस कारण के शिव सुवेदी को गीत आय बजार में भने बिंतिक श्रोता में एटा नया उल्लास थपिने गद चाहे घामजस्ो चमकीो जुना होस् चाहे घुमरी पड़े म चाहे कल्पनामय भैनी देख् लगायत का दर्जनौ भाका दर्जनौ गीतर जिसके सफलता को उचाई चुमे पचिल समय में मेरे आधा जिंदगी लगायत धेरे भाका रहे रामी ढिला नगर कि आज का अतिथि कार्यक्रम में स्वागत करनेपटि लग शिवजी स्वागत कार्यक्रम लोकझानकार में शिवजी स्वागत कार्यक्रम लोकझान में धन्यवाद रामुजी अनि लोक संगीत को कुराकानी गर्नका लागि आज तपाईँलाई अतिथिको रूपमा निम्त्याएका छौँ होइन यो अवसरको लागि पनि फेरि धन्यवाद हुन्छ तपाईँलाई पनि धन्यवाद छ र कसरी अघि बढिरहेको छ साङ्गीतिक जीवन अब डबुर्न सकिया छैन होला फेरि फेरि गर्दै हिँडिरहेकै होला अब माया मार्न सकिँदैन आफूले इच्छाले लागेको सङ्गीतको क्षेत्र आफ्ना जिन्दगीका दोरेटाहरू फरक फरक पाटोमा भए पनि सङ्गीतलाई एउटा पाटो बनाएर यो धेरै साल योगमा आफू सा पातुन्जेलसँग रहने एउटा पाटो बनेको छ सङ्गीत अब यात्रा दौडाउन नसके पनि दौडाउने प्रयास चाहिँ छु र यो आजका दिनसम्मलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ लोक सङ्गीतको यात्रा आजको दिनसम्मको लागि चाहिँ जे भयो राम्रै भयो भन्ने पक्षमा छु म मैले विगतका दस वर्षदेखि सङ्गीतमा यात्रा गरिरहँदा कतिपय ठाउँमा दुःख पाएँ होला कति थपर खाएँ होला कति ठाउँ कति कतिपय ठाउँमा विश्वास गरेका मान्छेले घाट गऱ्यो होलान् कतिपय ठाउँमा सिर्जना गर्ने क्रममा केही गल्ती पनि भएका होलान् तर जति जे भयो मलाई जिन्दगीले पाठ सिकाउँदै लागेको छ र जिन्दगीले सिकाएका पाठले गर्दा आज म यो ठाउँमा छु जुन ठाउँमा छु आफू सन्तुष्ट छु मलाई जुन यात्रा सङ्गीतको यात्रा गरेँ विगतका दिनहरू विगतका केही वर्षबाट मैले गरेको यात्राप्रति मलाई केही गुनासो छैन र यो अलिकति कुराकानी गरौँ लोक साहित्यमा मात्रै नभइकन अन्य लोकसङ्गीतबाहेकका अन्य सङ्गीतहरूमा पनि प्राय एउटा शब्द सङ्कलकको गतिलो लय तथा शब्दले गायकहरू रातारात चर्चाको शिखरमा पुग्ने अनि त्यो शब्दको सर्जक लयको सर्जक अलिकति पछाडि पर्नु परेको अवस्था छ चा। यसलाई चाहिँ कसरी हेर्नु भएको पहिलो कुरो हाम्रो जनचेतनाको अभाव अलिक कम नै हो हामी नेपालीहरू एउटा नेपालमा मिडियाको कन्डिसन हिजोभन्दा आज अलि राम्रो बनाएको त्यो हाम्रो लागि खुसी खुसीको कुरा हो र आजभन्दा पाँच वर्ष पहिला सिओशीको भन्ने मान्छेहरूले आज एउटा राम्रो लेख्ने मान्छे भनेर चिन्नुपर्छ म एउटा उदाहरण मात्रै हो त्यो राम्रो राम्रो सुरुवात भएको छ हामी नेपालीको जनचेतना स्तर अलिक कम नै भएर हो हामी कुनै नियत बसेस्तो गरेका त होइनौँ होला तर कतै कतै हामी रेडियोबाट गीत बजाउँदा पनि गीत गाउने मान्छेहरूको मात्रै नाम भन्दा हामीलाई पनि सुख भए पनि हामीले सिर्जना गरेको पहिलो सुरक्षा गीतकार सङ्गीतकारहरू र पर्दा पछाडि रहेका केही मान्छेहरू जसले गर्दा गीत त्यहाँसम्म हुन्छ उहाँहरूको नाम पनि भनिदिनु भयो भने सबैप्रति आभारी हामी र यो प्रक्रियामा कसैको दोष छैन हामी हाम्रो संस्कार हामीमा भएको एउटा सिस्टम हाम्रो नेपालमा भएका त्यो विभिन्न बाध्यता व्यव व्यवस्थाहरूले गर्दा यो कन्डिसन दिवस, आएको हो तर अब हामी छिट्टै योबाट अलि पार लाग्न सक्छौँ किनभने आज शिव हमाल शिव शिवी एकनारायण भण्डारी रमेश पुजीहरूका नाम पनि चर्चामै छन् किनकि उहाँले गरेका गीत सङ्गीत बज्दाखेरि पनि हम्रा नाम लिख हमी कई परिवर्तित होना सकता अब का आन में अज राम परिवर्तित भर जेला पशुपति शर्मा को हाइट हो गायक बेला नहीं कारण भंडार सीर्जना हाइट होने बेला भी आ एकदमें एकदमें अलिकत पुरानों दिन फर्काना लोकसंगीत में लगने प्रेरणा कसरी प्राप्त भो म धौलागिरी अञ्चलको पर्वत जिल्लामा जन्मेको मान्छे सालैज्यो यानिमायाहरू उत्पत्ति भएको ठाउँ धेरै मजस्थ धेरै अग्रज दर्जनोस् र सारो जन्माएको माटोले जन्माएको मलाई मलाई व्यक्तिगत रूपमा प्रेरणा त सङ्गीतमा लागि कसैले सङ्गीत पनि मलाई प्रस्तिएको ठाउँ हावापानी उता ओह्राली र त्यो परिवेशले मलाई सङ्गीतमा लाग्न प्रेरणा दियो संगीत में लगी सके पड़ी मैं संरक्षण करने मै मया धरें आदरणीय अग्रजर हो नाम लेने चाहिए पुष्पोतम नौपाने विनोद बाजुबाली लगायत का अग्र श्रोस्था वहां नहीं हौसला मि इसम में इस यात्रा करना आजसम सकते शुरुआतक गीतर निके चर्चा में रहे तब को घाम जस्तु चमकिल जुना होुमरी में पड़े म अब मेरो एल्बमको नाममा त्यस्तो एल्बम हो घाम जस्तो जुन हुँदैन त्यहाँभन्दा दुईवटा एल्बम अगाडि गरेको दिएँ विभिन्न कारणले व्यवसायिक सफल र घाम जस्तो काठमाडौँ आएर गरेको पहिलो एल्बम हो म पोखरा बसेर गरिरहँदा पोखराबाटै बाटो नै बजारमा पठाइरहँदा धेरै असर पऱ्यो धेरै बाट सिकायो मलाई र घाम जस्तो चन्दुलोजु हुँदैन काठमाडौँ आएर गरेको पहिलो एल्बम सरेली सङ्गीत फोन गरेछौँ शक्काले बजारमा पठाउनु भएको सबै पक्ष मिलेर शब्दालय गायकी अनि बजार व्यवस्थापनमा सबै एल्बम सफल हुन व्यवसायिक रूपमा सफल हुन सिर्जना राम्रो भएर मात्रै चल्छ भन्नेमा म विश्वास गर्दिनँ बजार व्यवस्थापन पनि एउटा महत्त्वपूर्ण पाठो हो त्यति अझ महत्त्वपूर्ण पाठो थियो जति अहिले त्यति अलिक कम भएको होला बजार व्यवस्थापनमा केही बाधा व्यवधान अथवा कमजोरी गरियो भने राम्रो एल्बम पनि नचुल्न सक्छ गामजस्तो जस्त चमकिल जुना होना कई पक्ष कमजोर भेन रही दर्शक रूप सफल भाई जस्तों चमको जुना होने शब्द तथा लय संकलन करने बेला को समझौना कसरी आयो यह शब्द कुन भाव में आयो अब सीर्जना साहित्यों को जिंदगी हमी सर्वे मोड़ में भर पा कु मोड़ में छू अब सीर्जना करना कुछ समय स्थान चाहिए ना भ तर पनि हाम्रो जस्तो सङ्कुल जुन हुँदैन त्यो कुरा गरिरहँदा म पोखरामा हाइएस्टी पढ्छ त्यति बेला मैले त्यति बेला दुई हजार बैसठीतिरलाई भयो अब आफ्नो मान्छे जति बेला आफूसँग नजिक हुँदैन आफ्नो पीडा दुःखहरूसँग आफ्नो मान्छेसँग पोख्न पाइँदैन र अरूसँग पीडा पोख्न पनि हुँदैन जति बेला हामीले आँसुहरूको अगाडि देखाइन्छ आफ्नो तल परिन्छ पकेपनी कहोनी हमें समझ अब अलिकत लोकसंगीत को बजार को बारे में कुरा करूं लोकसंगीत को बजार मात्र न भैईकना कुीत को बजार आ, आर्थिक दृष्टिकोणबाट अलिकति पछाडि परेको छ अहिले अझ भनौँ नै बजार होइन जस्तो भनौँ न पहिला तपाईँको अडियो क्यासेटहरू धेरै मात्रामा बिक्री हुने मेचीदेखि महाकालीसम्म गुड्ने बस तथा ट्रकका ड्राइभर ज्यूहरूले पनि अडियो चक्का गाडीभरि थुपार्ने किनिदिने उहाँहरूले गर्नुहुन्थ्यो साथमा घर अडियो क्यासेट बजाउने चलाउनुहुन्थ्यो आजभोलि प्रविधिको विकास त्यो क्रम सुन्ने भएको छ गाडीमा पेन ड्राइव बा गीत सुन अज भन ब्लूटूथ का मध्यम सेंड होने एवं गीत एक एकजना ने पाएंग दु तीन सयना मज में यो परिपाटी नेंगीतिक बजार ध्वस्त भैर इस बेला में गीत नि कसरी सकता सबैभन्दा ठुलो कुरा इच्छा मनको इच्छा तीव्र रहर नै हो हामी गीत सङ्गीतमा संलग्न सबै पक्ष हामी जोसुकै छ जसले गीत निकाल्यो भने व्यावसायिक रूपमा हामी कुनै पनि हालतमा स फाइदामा जाउँला पैसा कमाउँला भनेर आज गीत निकाल्ने स्थिति छैन दुई हजार दशक अरियोले दुई हजार दशक अरियोले धान्यो दस वर्ष दुई हजार आजसम्म आउँदा सिआरबिटी पिआरबिटी डिजिटल मार्केटले धान्ने अहिले फिजिकल मार्केट पनि छैन डिजिटल मार्केट पनि छैन टप वानमा भएको सिआरबिटी पनि पाँच छ हजारभन्दा जाँदैन र अर्को कुरा आजभन्दा दस वर्ष अगाडि जो जो गाडीमा ट्याक्सीमा ट्रकमा अडियन्सली अडियो त काटिन्नुहुन्थ्यो उहाँहरूले गीत सुन्नुहुन्छ अहिले पनि हाम्रो श्रोता जस्तो घट्नुभएको होइन यसमा चाहिँ हामीलाई गर्व लाग्छ साथी सकेर भन्न सक्छौँ हामी नेपाली सङ्गीत सायद नेपालमा बिजनेस गर्ने सबभन्दा दरिलो माध्यम नेपाली सङ्गीत हो नेपाली सङ्गीत सबैभन्दा बढी बढी नेपालीहरूको तिन करोडमध्ये सबैभन्दा बढी नेपालीहरूको पहुँचमा कुनै व्यापार हुन्छ भने नेपाली सङ्गीत नै हुन्छ तर बिजिनेसको आधारमा हेर्ने हो भने हामी पेन ड्राइभबाट बुलटोसबाट गीत बजाइरहँदा हामीमा आउने आउटपुट केही छैन कतिपय मान्छेहरू साइबर साइबर खडा गरेर कतिपयले घर बनाइसक्नुभयो होला हाम्रा गीत बेसेर हाम्रो स्थिति जहाँको चाहिन्छ हामीमा सिस्टम भएन हामीले दुई दायर जान सकेनौँ यो प्रति हामी अब जति बेलासम्म हामी गीतकार सङ्गीतकार गायक गायिका श्रोता दर्शक कम्पनी सङ्गीत उद्योगसँग सम्बन्धित सबैजना जहिलेसम्म मिलेर यसको बारेमा हामीले एउटा निको निकाल्न सकेनौँ कहिलेसम्म स्थिति यही नै हो भनेपछि अब यस्तै पाराबाट कति दिन अगाडि बढ्ने त साङ्गीतिक बजार यो हामीलाई अझ लाग्छ गीत सङ्गीत सुन्ने श्रोताहरू बढ्दै जाँदा हाम्रो व्यवसाय घट्दै जाँदा हामीले सिस्टम नल्याएकै हो हामीले सिस्टम ल्याउन नसकेकै हो यसमा हामी असफल भएकै हो हामी यसमा स्वीकार्छौँ तर अब हामी जहिले जा, अब हामी पनि बाँच्ने आधार छैन हामी एकसाथ भोकै बसेर गीत सङ्गीत नलगानी त गर्छौँ तर दुई साथ नै भोगै बस्न पऱ्यो भने हाम्रो विकल्प के हामीले पक्कै पनि भोकको पेटले सिर्जना गर्न दिँदैन भोकपोटले हामीलाई काठमाडौँमा सोचेन गराउँदैन त्यो पनि तपाईँ पनि अब एक आज एक साथ भोगे बस्ने दिन आएको छ भोलि दुई साथमै भोगे बस्ने दिन आयो भने सबै जागरुक हुनुहुनेछ र सबैजनाले मिलेर एउटा सिस्टम ल्याउनको लागि पहल गर्नुहुनेछ त्यो दिनकै तर्खाइमा छौँ हामी पनि भोक्यो भने नेपाली साङ्गीतिक बजार अगाडि बढोस् होइन अनि आजभोलि फ्याट्ट फुट सुनिन्छ सङ्गीत बजारको स्थापना भएको छ अरे के गर्छ वास्तवमा यो सङ्गीत बजारले चाहिँ सङ्गीत बजारभन्दा हजुरले कसलाई इन्ट्रेस्ट गर्न सक्नुभयो मलाई रोयल्टी समाज जहाँसम्म लाग्छ यसको पुरा नाम मैले यहाँ थाहा सकिनँ रोयल्टी समाजको पुरा नाम सङ्गीत रोयल्टी सङ्कलन समाज हो यसलाई अङ्ग्रेजीमा एमआर सिएसएन भनेको एमआरसेसन हामी छोटो रूपमा एमआरसेसन भनेको नेपाल सरकार संस्कृति मन्त्रालय अन्तर्गत नेपाल प्रतिलिपि अधिकार र विस्तारको भित्रबाट रहेर कलेक्टिभ म्यानेजमेन्ट अर्गनाइजेसन सिएमओभित्र रहेको एमआरसेसन एउटा नेपालमा आधिकारिक रूपमा रोयल्टी उठाउने एउटा एकमात्र संस्था हो यो भनिरहँदा रोयल्टी भनेको के हो भन्ने प्रश्न आउला रोयल्टी भनेको कुनै पनि गीत सङ्गीत अथवा कुनै पनि बौद्धिक मान्छेको दिमागले बुद्धिले सिजना गरेको कुरालाई कतै पनि सार्वजनिक रूपमा प्रयोग गरिन्छ भने त्यो प्रयोग गरे बापत सम्बन्धित संस्था सर्जकलाई आउने अधिकार पैसा रकम भनौँ त्यसलाई रोल्टी भनिन्छ हामी यो रोवल्टी उठाउने एकमात्र संस्था नेपालको एकमात्र संस्था एमआरसेसन नै हो अब हामी रोल्टीलाई प्रस्तुतिकरण गरिरहँदा नेपालका विभिन्न अप्ठ्याराहरू छन् पर्दले विवादी कारण दुई हामीमा लागू भइसकेको अवस्थामा पनि कार्यान्वयन गर्न सकेका छैनौँ हामीमा धेरै बाधा व्यवधान छन् पनि हामीले व्यावहारिक रूपमा नेपालमा कस्तो कस्तो तरिकाले रोयल्टी उठाउँदा हामी सम्भव हुन्छौँ र हाम्रा गीतकार सङ्गीतकार गीत लेख्ने बेलासम्म होइन भविष्यमा पेन्सनको रूपमा रोयल्टी बन्छ त्यो बारेमा हामी सोचिरहेका छौँ म पनि त्यसमा अहिले भर्खरै मात्र भएको सम्पन्न भएको साधारण सभामा निर्वाचित भएको एउटा गीतकार सदस्य हो त्यो पनि अब हामीले व्यक्तिगत पनि सोचिरहेका छौँ र संस्थागत रूपमा पनि अब हामीले सङ्गीत उद्योगमा रहेका विकृतिलाई हटाएर सङ्गीत उद्योगलाई संस्थागत रूपमा पद्धतिमा एउटा सिस्टममा ल्याउनको लागि हामी हरेकमा पहल गरिरहेका छौँ हामी कुराकानी क्रम अझ अगाडि बढाउँ भोलिको दिनको योजना शिव सुविधिको के रहेको छ भोलिका दिनमा सब शब्दहरू त छँदैछन् अझ आफ्नै आवाजमा बजार गीत बजारमा ल्याउने योजनामा हुनुहुन्छ अथवा लोकसाङ्गीतिक बजारमा अझ भिन्नै खालको काम गर्दै हुनुहुन्छ के छ भोलिको योजना अब मैले मैले भनेँ मैले लोकडौरीमा धेरै मायाप्रतिमाहरू यस गीत धेरै पनि गरेँ मलाई सायद त्यो स्कुल मायामा प्रतिमाहरू सेन्टी गीत धेरै गर्छ भन्ने मेरा साथी कमेन्ट कमेन्टरहरू पनि हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु र मैले अलि अलिक फरक एउटा राष्ट्रिय गरेको छु अर्जुन पोखरेल जो पो चिचनमा जन्मेर नेपाली चलचित्रमा धेरै अगाडि बढिरहनुभएको छ अर्जुन पोखरेलको सङ्गीतमा स्वरूप राजा एउटा स्वर कणप्रिय स्वरको गरेर गाएको एउटा सन्तान जन्माइदेऊमा जो देशको लागि मर्न सक्छ धरतीको माटो लुपियो धेरै विषयले चेता गर्न सक्छ एउटा राष्ट्रिय गीत तयार गरेको छु सायद अब छिटै नै बजारमा पठाउँछु हजुरहरूको सामु पठाउँछु होला त्यसपछि अर्को एउटा जनताको गीत छ तर जनतासँग सम्बन्धित नेपाली परिवेशमा हामी कुन संस्कारमा बाँचिरहेका छौँ र यो संस्कार हाम्रा नेताहरूले कुन संस्कार बनाइदिनु भयो नेपालमा भनेर जनतालाई किन्ने सोच्छ कुर्सी पाएपछि कहिले गाउँ सरकार चुनाव आएपछि जोगाउन नसकेमा अहिले हाम्रो सुस्ता भारतमै जन्मिने चुनाव आउने सुस्ता खै हाम्रो दिलमा त घामै रहेन जसको शासन आएन जनताको शासन आएन भन्ने एउटा अलिक फरक दरकारको गीत त्यस पछाडि म आएको गीत त वर्षमा एक दुईवटा गरि नै गरि नै रहनेछु र यो आफ्नो व्यक्तिगत गीत भन्दा पनि संस्थागत सोचमा अलि अगाडि बढिरहेको अवस्था हो संस्थागस्त भनेर मैले यो अर्थमा भन्दैछु कि हामी म शिव शिवरी बजारमा चल्नुमा चाहिँ केही फाइदा छैन नेपाललाई जति बेलासँग सङ्गीत उद्योग चल्दैन त्यति बेलासँग हामी घाम चल्दैमा केही पनि हुनेवाला छैन त्यो कारणले सङ्गीत उद्योगलाई एउटा व्यवस्थित बनाउन आज तिस्ता गीत आउँदैछन् अब अब नेपालीमा नेपाली गीतहरू लोकदोरी गीतहरूमा पनि कतिपय रोमान्टिक गीतहरू आएका छन् कतिपय अवस्थामा नेपाली गीतमा पनि केही छ भन्ने आवाज उठिसकेका छन् ती हरेक कुरामा हामीलाई पहिलो कुरा नेपाली गीत उद्योगलाई सिस्टमेटिक बनाउन पद्धतिमा ल्याउनको लागि सङ्गीत विकास एउटा छ यसको यसको लागि पनि राज्य छ फलो करने क्यादि लर्मल सा में कई सकता कि रूप में लगी रखे अवस्था हो अब हमी के जिसमें सामग्रिक रूप में जान सक्य जो सजा फाइदा व्यक्ति अवश्य भी फायदा होता एकदम सही क्रा हो रहा सफल गीतरमे आम तिम्रो दुधा को भाड़ा तीर्न ही सकिन धरे जनमानस बीच में चर्चित रहो यह गीत गी ए, <sm> यो गीतलाई मैले चर्चित पनि भन्नहरू चाहिँ सफल पनि भन्नहरू छैन यो लोकप्रिय गीत हो किनभने मलाई लाग्छ पुस्तोत्म नपनेको आँखाबाट पनि आँसु झारेको सहयोग गीतले प्राला सुविधीको आँखाबाट पनि आँसु झारेको सहयोग गीतले मलाई यति बेला गर्व लाग्छ जति बेला मलाई यो सङ्गीत क्षेत्रमा ल्याउँदा माया गर्नुहुने र सङ्गीत क्षेत्रलाई राम्रोसँग बुझेका सुरक्षाहरूलाई पनि यो गीतले मनमा छोयो भने सायद धेरै आमाहरूको धेरै नेपालीहरूको मन छोयो होला त्यो कारणले पनि मलाई मैले यो गीतलाई लोकप्रिय भन्न उचाएको हुँ र मलाई वास्तविक मेरो जिन्दगीको गीत पनि हो हामी नेपालीहरू म जस्ता म एउटा प्रतिनिधि पात्र मात्रै हो हामी नेपालीहरू ने ने असी पर्सेन्ट त्यसमा आधारित देश र हामी सबै सबै काठमाडौँमा जति पढ्न आउँछौँ पोखरामा सायद जति पढ्न आउँछौँ सायद हामी धनी भएर कोही पनि पढ्न आएका छैनौँ धनी भइसकेँ भने पहिल्यै काठमाडौँ पोखरामा घर बनाएर बस्छौँ होला त्यो कारणले पनि हामी नेपाली धेरै नेपालीहरूको मनपर्ने गीत कारणले यो गीत धेरै राम्रो रह्यो एकदमै हामीसँग समय त निकै कमै छ होइन कुराकानी धेरै गर्न मन छ र पनि यो छोटो समयलाई मध्यनजर गर्दै कुराकानीलाई अगाडि बढाउँ यो लोकसाङ्गीतिक बजारको कुरा गरौँ यति बेला जस्तै गीतका शब्दले एउटा कुरा बोलिरहेको हुन्छ लयले एउटा कुरा बोलिरहेको हुन्छ तर म्युजिक भिडियोमा अत्याधिक रूपमा अश्लीलता झल्किएर आउने गरेका छन् एका दुई भाकाहरू धेरै भाकाहरूमा त्यो क्रम छैन आगा। आगा। एका दुई बिगार्न पनि फेरि एका दुईवैले हो आज आधुनिकको अरूको चलचित्रको अथवा अरू क्षेत्रको मान्छे आएर दौरीको मान्छे हुँ भनेर शिव श्रेजीको पटे गराइरहँदा तपाईँहरूको दौरी जित्व यस्तो हुन्छ उस्तो हुन्छ भन्दा समग्रमा मलाई पनि सोचाउँछ स्वाभाविक हो हामी जुन जुन समूहमा छौँ जुन जुन हुलमा छौँ त्यो हुलभित्रको एउटा मान्छेले गल्ती गऱ्यो भने त्यो हुललाई जोसाउनु स्वाभाविक हो तर हामी हामीमा ज्ञानको कमी र सस्तो लोकप्रियता सस्तो लोकप्रियता र वन्� सजिलै व्यापार गरौँ भनेको व्यक्तिले गर्दा म्युजिक भिडियोहरूमा केही बिच कृपया आएका हुन् कतिपय शब्दमा पनि आएका होलान् फेरि शिव सुखेदीले भोलि कुनै समाजलाई नबज्ने खालको र समाजलाई केही असर गर्ने हामी समूह समूहमा बसेर परिवारमा बसेर सुन्न हेर्न नमिल्ने कुनै पनि गीत सृजना गर्छ बजारमा पठाउँछ भने कृपया रामु लगायतका एउटा रामुलाई मैले एउटा प्रतिनिधि पात्र मात्रै भन्छु हामी नेपालमा मिडियाले सपोर्ट गरेनौँ भने हामी एउटा सर्जकले गरेको सृजना तिन करोड नेपालीको कान काममा आँखा पुर्याउन हामी सक्दैनौँ अनि त्यस्ता गरेर हामीलाई शङ्का लागेका गीतहरू छन् भने हामीले नबजाएर एउटा सतल र राम्रो उत्तिष्ठ स्तरीयका गीतको स्तरीयताको बजारको एउटा मेन्टेन गर्नको लागि हजुरहरूले पनि हाम्रो सहयोग गर्नु होला मेरो अनुरोध यही हो हामी निकै अन्त्यमा छौँ अन्त्यमा जाँदा रेडियो अर्पण एक सय चार पाँच मेगा सङ्गी रहने सम्पूर्ण श्रोता मित्र साथमा तपाईँका सङ्गीतका पारखी श्रोतामित्रहरूलाई के भन्न चाहनुहुन्छ मलाई धेरै माया गर्ने ठाउँ हो त्यो म धेरै पटक आउने जाने गर्छु मलाई धेरै श्रोताहरूले पर्सनल्ली फेसबुकमा मोबाइलमा पनि धेरैले कमेन्ट गर्नुहुन्छ तपाईँको यो विषयको लाग्यो उसको लाग्यो मलाई लाग्छ मलाई देखाउने मार्गदर्शन गर्न नै श्रोताहरूको दर्शकहरूको हातमै छ मलाई कहाँ पुऱ्याउने के गर्ने भनेर र यो अवसरको लागि हजुरलाई प्राविधिक मित्रलाई रिदमलाई लगायत इसन परिवार सबैलाई धन्यवाद किनभने हामी श्रोता सचेत मिडिया भनेको नम्रामा छौँ हामीले गरेका सिट हजुरहरूले बुझाउनुपर्छ हामीले गरेका सृजनाहरूमा कमेन्ट गर्ने हजुरहरूको अधिकार हो हजुरहरू एउटा श्रोताभन्दा केही माथि हुनुहुन्छ हजुर एनालाइसिस पनि गर्न सक्नुहुन्छ विश्लेषण गर्न सक्नुहुन्छ विश्वमेटलाई भोलि बिहान कुनै मैले बाटो बिराएँ भने गाली दिनु होला सबैले मैले राम्रो गरेँ भने टालिदिनु होला म अगाडि बनाएको थिएँ मेरो आशा एक नै हो हुन्छ अब कुनै दिन चितवन आउनु भएको बखतमा अलिकति लामै कुराकानी गराला है आजलाई भने यो समयको लागि तपाईँलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू यति बेला हामीले कुराकानी गऱ्यौँ नेपाली लोकसङ्गीतका चर्चित शब्द सङ्कलक लय तथा शब्दसङ्कलक शिव सुविधिसँग उहाँका धेरै भाकाहरूले तपाईँहरूको मनमा स्थान एउटा छुट्टै स्थान बनाएको छ घाम जस्तो चम्किलो जुन हुँदैन भुमरीमा परेँ भने म भुल भयो धौ कल्पनामै भए देख्छु भनेको आमा तिम्रो दुधको भाडा त्यस्तै घामले नि पोलिदियो किन यस्तो हुन्छ लगायतका धेरै भाकाहरू चर्चा में पचिल्ला समय का भाका तब निक मन पेर आधा जिंदगी लगात भाका रे सफल भाका बजार में लर्चित लय तथ शब्द संकलक शिव सुविधिसंग रह का सांगीतिक जीवन का साथ में व्यक्तिगत जिंदगी का कुरा अगड़ी बढ़ाऊं अर्क साथता बुधवार को बसाई कुराई फिर भी अर् कलाकार उस्थित होने साथ में भोली फेरी कार्यक्रम लोकझनकार को बसाई में तब हम भेट होने नहीं है ऐतिजलसम कारम लोकझनकार सुनेर साथे धन्यवाद ज्यादा जाँद शिव शुवेदी गोला तथा शब्द संकलन रह भाका पृष्ठभूमि में गुंजी रख भाका पृष्ठभूमि में छाड़ ऐतिंजलसम प्रविधि कक्ष दत्मी मित्र रिजन अष्णु हृदय देखी नहीं धन्यवाद व्यक्त करते तबके लोकभाका मित्र रामु आचार्य प्यक्रम लोकझनकार बिदा हो नमस्कार र पुनले तिसँग रोबेट हुनाले भयो गाउ आखामा बस भए बासुर स्टुरी मुटु तुन र मुनाले तिमीसँग भे रोबेट हुनाले आखामा बसा भएवा त्यहाँ सुरे के गरमिष्टोरी मुटुभित्र छ आखामा बसा भाइ बाने त्यहाँ आसुरे के गरमी स्टोरी मुटुभित्र टीओ अर्पण एक सौ चार अप